नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लू डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो एक बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता अर्याल निकपाय एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेता केपी ओलीले सम्म गुटको नेतृत्व गरेकाले सिङ्गो पार्टी हाँक्न नसक्ने दावी गर्नुभएको छ प्रेस चौतारी मकवानपुरले आज हेटौडामा गरेको पत्रकार सम्मेलनमा उहाँले गुटको नेतृत्व गर्नेले कुनै पनि हालतमा पार्टी चलाउन नसक्ने बताउनु भएको छ आफूले पार्टीभित्र गुट नचलाएको र यसअघि पनि पार्टीको नेतृत्व गरेकाले पार्टी चलाउन सक्षम भएको नेपालको भनाइ छ सबैले पालैपालो नेतृत्व गर्ने भन्ने कुरा हुँदैन सक्षम मान्छेले मात्रै पार्टीको नेतृत्व गर्नुपर्ने हो उहाँले भन्नुभयो अर्को प्रसङ्गमा नेता नेपालले वर्तमान सरकारको कामप्रति एमाले अ एमाले असन्तुष्ट भएको पनि बताउनु भएको छ एमालेबाट सरकारमा गएका केही मन्त्रीहरू सत्ताको दुरुपयोग गर्न गएको आरोप लगाउँदै वहाँले भन्नुभयो अवसरवादी गठबन्धन गरेर गलत प्रवृत्ति भएकाहरूले सरकारमा एमालेको नेतृत्व गरेर गएका छन् उनीहरूबाट के आश सरकारमा एमालेबाट गएका मन्त्रीहरू पनि अब टिक्न नसक्ने नेता नेपालको भनाइ छ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 नीतिको अवलम्बन गर्न र निजी सम्पत्तिलाई राष्ट्रियकरण नगर्ने शिक्षा स्वास्थ्य जस्ता आधारभूत सामाजिक सेवा सुनिश्चित गर्दै सर्वसाधारणको जीवनस्तर उकासने गरी बजेट आउनुपर्नेमा सभासदहरूले जोड दिएका छन् प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी लगायत दलका सभासदले भने अर्थ मन्त्रालयले पूर्व बजेट छलफलका निमित्त उपलब्ध गराएको दस्तावेजमा गरिबी घटाउने उपाय र कार्यक्रम स्पष्ट उल्लेख नभएको भन्दै आलोचना गरेका छन् संवैधानिक <Sumiddhanik> राजनीतिक सम्वाद तथा सहमति समिति माताहतको प्रारम्भिक वार्ता उपसमितिको बैठक आज पनि बसिरहेको छ सिंहदरबारमा बसिरहेको बैठकमा संविधानसभाभित्र र रह बाहिर रहेका दल सङ्गठन र समूहसँग भइरहेको वार्ताको बारेमा समीक्षा भएको बताइएको छ आजको बैठकले राजनीतिक दल तथा विभिन्न समूहसँग भइरहेको वार्ता र थप प्रक्रियाको बारेमा आवश्यक निर्णय लिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभएको छ कङ्ग्रेस सभासद् आनन्द प्रसाद भुङ्गाना नेतृत्वको प्रारम्भिक वार्ता उपसमितिले नेकपा माओवादी मधेसवादी दल र अन्य साना दलहरूसँग छुट्टा छुट्टै छलफल गरिसकेको छ पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले लडाकु विद्रोहीहरूले कुनै पनि विकल्प बाँकी नराखेकाले बाध्य भएर हवाई आक्रमण गर्नु परेको बताउनु भएको छ संसदमा सम्बोधन गर्दै उहाँले पाकिस्तानलाई आतंकवादको आश्रय बन्ने मौका कुनै पनि हालतमा नदिइने भन्दै हवाई आक्रमण सही भएको बताउनु भएको छ उहाँले पाकिस्तानलाई शान्ति भूमि बनाउने प्रण गरेको भन्दै विद्रोही लडाकु विरूद्धको कारवाहीबाट शान्ति र सौहार्द्रताको युगको शुरूआत हुनेमा आफू विश्वस्त भएको पनि बताउनु सरकारले तालिबानडाकुसँग शान्तिपूर्ण वार्ताको प्रयास गरिरहेको भए पनि उनीहरूले जतासुकै आगो र रगत फैलाएको प्रधानमन्त्री शरीफको टिप्पणी छ साढे महिना लामो वार्तापछि पनि शान्ति कायम गर्ने काममा सफलता पाउन नसकेको भन्दै उहाँले यो दुःख र पीडाको विषय भएको बताउनु भएको छ यसैबीच क्षेत्रीय सुरक्षा र पाकिस्तानको उत्तर पश्चिमी आदिवासी क्षेत्रमा आतङ्कवादी विरुद्धको हवाई आक्रमणका विषयमा पाकिस्तान र अफगानबीच छलफल भएको छ र अन्तमा खेल समाचार विश्वकप फुटबलमा आज राति दुईवटा र भोलि बिहान एउटा खेल हुँदैछ राति पाउने दस बजे हुने पहिलो खेलमा समूह का बेल्जियम र अल्जेरिया भिड्नेछन् त्यस्तै गरी राति पाउने एक बजे हुने दोस्रो खेलमा ब्राजिल र मेक्सिको बिच प्रतिस्पर्धा होने प्रतिमा में ये दुई टोली को दोसों खेल हो इस ब्राजिल ने क्रोएसिया रेक्सिको कैमरून पराजित पर करज को खेल में दुवे टीम विजय यात्रा जारी राख्ने तैयारी साथ मैदान में उतरद् तुलनात्मक रूप में कमजोर मानक मेक्सिको आज ब्राजिल कड़ा चुनौती दें अन कर प्रतिगत भोलि बिहान पौने चार बजे दक्षिण कोरिया रूस आमने सामने होने हौसो एक बजे अर्पण खबर सको अनीता अर्यल बिदा नमस्कार